कालज ने गीतर सविशेष प्रस्तुति अजर अमर गीतर स्वर्णिम युग का गीतर को सुंदर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने समस्त स्रष्टा साधकमा समर्पित विशेष कार्यक्रम अजर अमर गीतहरुको आजको यो एक सय तीसौ श्रृंखलामा यहाँलाई शालीन अभिवादन प्राविधिक प्रकाश सामी सन्दीपको सम्पादन र संयोजनमा नयाँ शैलीमा प्रस्तुत हुँदैछ आज गीतकार नगेन्द्र थापाको जन्मोत्सव वरिष्ठ गीतकार नगेन्द्र थापालाई हामी सबैको तर्फबाट जन्मदिनको मंगलमय शुभकामना र नेपाली संगीतको स्वर्णिम युगलाई निर्माण गर्ने एक श्रष्टा सूत्रधारका रूपमा हाम्रो हार्दिक सम्मान कुरानो कतै जिन्दगी नै झसुगेर उठ छ झसु के उठ छ थापा आज नगेन्द्रीय धनकुटा को, को मुगा में जन्मे नगेन्द्र था अध्ययन पश्चिम बंगाल को दाजीलिंग को नर्थ पॉइंट मेंीगीत को स्वर्णिम युग का धरें सशक्त हस्ताक्षर मध्य गीतकार किरण खरेल ईश्वर वल्लभ बैरागी काइला नगेन्द्र थापा यसरी नाम जोडिँदै आउँछ रत्न शमशेर थापा धेरै नामको श्रृंखला आज नगेन्द्र थापाको जन्म यसरी एउटा एफएमको कार्यक्रम मार्फत हामी उहाँलाई शुभेच्छा व्यक्त गर्न पाउँदा गर्वानवित भएका छौं र आजको कार्यक्रमको नयाँ संस्करणलाई सन्दीपले नयाँ शैलीले सम्पादन संयोजन गर्नुभएकोमा उहाँप्रति हार्दिक आभार व्यक्त गर्दै जन्मदिनको शुभकामना व्यक्त गर्ने मित्रहरू सुशीला सिलवाल दिनेश रावत दीपक श्रेष्ठ केसी अभिशान्त बहराइन का नेपाली जुही जोशी कुमारजंगी रुद्र भट्टई नेत्र दहाल ढुंगाना निशांत विशाल शिवाकोटी शिविराम रायमाझी विशाल गिरी सुजनपुरी शिव चौलागाई अनिस ने रश्मी अमात्य, एसएन दाहाल जोगमेर माझी विष्णु सिंगक लिम्बु सुभाष ढुङ्गेल राजेश्वर उदय शान्तमान उदास कुमार गुरूङ दामाणुल किराँती सविता वैद्यलाई हार्दिक आभार व्यक्त गर्दै हामीलाई नगेन्द्र थापाका बारेमा केही प्रतिक्रिया लेख्नु भएको छ केकी कोइरालाले प्रखर गीतकार नगेन्द्र थापाज्यूलाई हार्दिक मंगलमय शुभकामना आउँदा दिनमा अझ वजनदार गीतहरू छरिरहनु हुनेछ नेपाली सांगीतिक आकाशमा भन्ने अपेक्षाका साथ 90FM उज्यालो ट्यून गर्दैछु र प्रकाशदा आवाजको दुनियाँ मार्फत संसारभरिका संगीत प्रेमी नेपालीहरूलाई नेपाली, नेपाली संगीतको इतिहास पस्कँदै क्रमश रिनी बनाउँदैछ लानुस साधुभात छ भनेर लेख्नुभएको छ पाल्पा उदय लेख्नुहुन्छ आज अजरम्मर गीतरो कार्यक्रममा गीतकार नगेन्द्र थापा विशेष जन्मदिनको शुभकामना श्रद्धेय गीतकार नगेन्द्र थापाज्यूप्रति आज न न गो अर्थात नगेन्द्र थापा नारायण गोपाल र गोपाल हुन्छन् न नगोको संगीत त्रिवेणीको बड़ो गजबको गीत संगीतबारे जानकारी सहित गीत सुन्न पाइने भयो यस्तो मित्रता न कहिले कसैको भएको थियो न हुने नै छ अद्वितीय स्नेहपूर्ण स्वार्थहित सम्बन्ध यस्तो पो मित्रता राजेश्वर उदयका यी पंक्तिसँगै नगेन्द्र था, थापाको शब्द गोपालजीनको संगीतमा कार्यक्रमको शुभारम्भ नारायण गोपालको स्वरको गीतबाट गर्यो आजको दिन प्रसिद्ध संगीतकार दिव्य खालिङको निधन भएको दिन नेपाली संगीत जगत का महान संगीतकार दिव्य खालिंग को निधन आजक दिन भग रहा बारे में विशेष कार्यक्रम आगामी आईतवार दिव्य खालिंग विशेष हम रहने आज को प्रस्त करते आज सांझ हाम उज एफएम को मैक्रोफोन नगेन्द्र था क्रा गो क्राला प्रसारण करी वहां का बारे में का जानकारी जिस राज्वर उदय ननोगा अर्थ थापा नारायण गोपाल गोपालनको नाम जोड्नुभयो त्यसरी नै यी तीनले मिलेर बा गीना अर्थात् बाजा गीत नाच बा गीना नामको पहिलो सांगीतिक नृत्य पत्रिका प्रकाशन गरे यसका सम्पादक थिए नारायण गोपाल यसका प्रकाशक थिए नगेन्द्र थापा यसका व्यवस्थापक थिए गोपाली हुन्छन् यो पत्रिका निकाल्नुभन्दा अगाडि नगेन्द्र थापाका मित्र नारायण गोपाल आफ्ना गुरू वासुदेव शर्मा लुइटेलसँग सल्लाह गर्न आए र लुइटेलले भने यस्तो संगीतको कुनै पनि पत्रिकालेसम्म चलेको छैन यो पनि चल्दैन ननिकाला ना नारायण भनेका थिए तर नगेन्द्र थापाको हिम्मतले यो पत्रिका निस्कियो यहाँनिर नगेन्द्र थापाले यसकारण पनि हामी बधाईको पात्र मान्छौ दोस्रो नेपाल अत्यन्त संकटकालमा गुज्रिरहेको थियो राजतन्त्र ढल्नी ढल्ने बेलाको समयमा तत्कालीन राजा ज्ञानेन्द्रका समक्ष नगेन्द्र थापा मार्फत उनका दाजु श्रूबहादुर थापाले दरबारमा एक प्रस्ताव लिएर गए त्यो प्रस्ताव थियो कवि माधव घिमिरेलाई राष्ट्र कवि घोषणा गर्ने यसका प्रस्तावक नगेन्द्र थापा र प्रस्ताव पुर्याएका थिए तत्कालीन प्रधानमन्त्री श्रूबहादुर थापाले यसरी माधव घिमिरेलाई राष्ट्र घोषणा गर्नमा नगेन्द्र थापाको महत्वपूर्ण योगदान छ नभए माधव घिमिरलाई त्योभन्दा अगाडि मान्छेहरू ठट्टामा जिस्किएर हिमाली कवि झरना र घाँसपातका कवि भनेर जिस्काउँथे तर माधव घिमेरलाई राष्ट्र कविको पदवी दिनमा नगेन्द्र थापाको अमूल्य योगदान छ आजका जन्मदिनका नायक नगेन्द्र थापालाई जन्मदिनको शुभकामना व्यक्त गर्दै गोपालेञ्जनको संगीतमा नगेन्द्र थापाको शब्द तारा थापाको स्वरमा थापा गोपाल ोपालका स्वरहरूमा घुन्जिने एक सशक्त गीतकार तर नारी स्वरमा पनि नगेन्द्र थापाको मूल्याङ्कन गजबले भएको छ दिलमाया खातिर नारायण गोपालले गाएको तिमी देख्दा रहर मेरो वा तारा थापाले गाएको तारि नदेऊ माझी दाई वा नारायण गोपालले गाएको सँगालती घुम्टुहरू यी धेरै गीतका श्रष्टा नगेन्द्र थापालाई आज हाम्रो ट्विटरमा हामीलाई जन्मदिनको उहाँलाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ हामीलाई मेन्सन गर्नुभएको छ अमेरिका डेनबर्गबाट धना पौडेलले जन्मदिनको हार्दिक शुभकामना त्यसै गरी उत्साही बिङ यूएनपी लेख्नुहुन्छ विस्तरामा डंगरंग पल्टेर चितवनको सिनर्जी एफएमबाट उज्यालोको नगेन्द्र थापा विशेष नयाँ शैलीको अजर अमर गीतहरू सुन्दै किशोर केले पनि नगेन्द्र थापाज्यूलाई हार्दिक शुभकामना बाँचेकै हेर्ने भए फेरि मलाई भनेर लेख्नु भएको छ कुइकेल बा लेख्छन् सम्झना पनि नपठाऊ भन्छु कतै जिन्दगी झस्केर उठ्छ कति आनन्ददायी गीत छ भनेर त्यसै निर्मलले लेख्नु भएको छ बिर्सेर मलाई नहेरेका गीतकारलाई जन्मदिनको शुभकामना आशिष खनाल लेख्छन् प्रतीक्षारत छु जन्मदिनको शुभकामना दाजु गीतकार नगेन्द्र थापालाई त्यसै गरी अर्जुन पौडेल दारीले पनि आज नगेन्द्र दाजुको जन्मोत्सव रहेछ दाजुलाई जन्मदिनको शुभकामना आचार्य प्रमोद लेख्नुहुन्छ पूरा पूरा इन्फर्मेसन र इन्टरटेन्मेन्टबाट एकै -एक कार्यक्रममा विरलै पाइन्छ धन्यवाद छ यहाँलाई आचार्य प्रमोदजी त्यसै गरी हाम्रो फेसबुकमा हामीलाई ग्रेस खालिङले लेख्नु भएको छ कसैको मरण कसैको जन्मोत्सव के हो यस्तो उहाँले आज आफ्ना पति दिव्य खालिङलाई पनि स्मरण गर्नुभएको छ आज दिव्य खालिङको पुण्यतिथि रहेको छ आगामी आइतबार संगीतकार गीतकार दिव्य खालिङ विशेष सुन्न नभुल्नुहोला त्यसै गरी सुभाष ढुङ्गेल लेख्नुहुन्छ ले शुभकामना एसएन दाहालले नगेन्द्र थापालाई धेरै नगेन्द्र थापाको नाम चाहिँ नरेन्द्र थापा लेख्नु भएको छ उहाँको नाम चाहिँ नगेन्द्र ग प्रयोग गर्नुहुन्छ उहाँले नगेन्द्र बहादुर थापा पूरा नाम हो तर गीतकारमा उहाँले नगेन्द्र थापा मात्र लेख्ने गर्नुभएको छ सुशीला सिलवाल लेख्नुहुन्छ अजर अमर गीत संगीतको पर्खाईमा नगेन्द्र थापालाई शुभकामना जन्मदिनको राधेशम दिदाल लेख्नुहुन्छ नगेन्द्र थापाजीलाई जन्मदिनको धेरै धेरै शुभकामना दाई आज बिर्सेर जाउँ कसरी सुन्न पाए आभारी हनेथ वेख् अब कार्यक्रम में तेसरो गीत नगेन्द्र था शब्द में गोपाल संगीत में तारा था को स्वर में चलचित्र बदलिंदो आकाशवाट गीत तरा थापाको स्वरसँगै नगेन्द्र थापालाई जन्मदिनको शुभकामना दिने दीपक श्रेष्ठ टीका छेत्री र दिनेश रावत लेख्नुहुन्छ सर्वप्रथम आज जन्मदिन परेका गीतकार नगेन्द्र थापाज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना अनि आज दशौं पुण्यतिथि पर्नुभएका दिव्य संगीतकार दिव्य गीतकार दिव्य खालिङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अजरामर गीतहरूको एउटा अर्को ऐतिहासिक कार्यक्रमको प्रतीक्षामा सौदी अरबको मरूभूमिबाट डामाडु किराँती लेख्छ नगेन्द्र थापालाई जन्मदिनको शुभ कामना सहित आशा छ वहां का जीवनी का अपराप्ति रोचक प्रसंग भाषण का निर्ति हमारा आदरणीय प्रस्तता प्रकाशजी प्रकाशजी तलीन हप्ताभरी काम को चाप भे तीन दिन आइत सोम र बिहिबारका दिनले सम्पूर्ण दुख बिर्साई शारीरिक अनि मानसिक रूपमा स्पूर्ति ल्याउने गर्छ सधैँ कालजयी गीत कार्यक्रमको निरन्तरताको शुभकामना आजको यो कार्यक्रम अजर अमर गीतहरू सञ्चालन गर्दा गर्दै मला, गर्दा, गर्दा मलाई एउटा शब्दको याद आउँछ कालजयी गीतहरु यो गीतका बारेमा सर्वप्रथम मैले नगेन्द्र थापासँग आजभन्दा नौ वर्ष अगाडि कुराकानी गरेको थिए जति बेला वहाँले मेरो कालजयी गीतहरु सम्बन्धी ऐतिहासिक पुस्तक नेपाली संगीतको स्वर्णिम युगको प्रज्ञा भवनमा विमोचन गर्नुभएको थियो यो करिब नौ दश वर्ष अघि कुरा हुनुपर्छ र त्यसपछि मैले नारायण गोपालद्वारा गाएका थुप्रै गीतहरुको पुस्तक सम्पादन गरे जुन पुस्तकको नाम गीतकार क्षेत्र प्रताप अधिकारी र गीतकार नगेन्द्र थापाले मेरो मैले प्रस्ताव गरेको शीर्षक कालाजयी गीतहरू उहाँले पास गर्नुभएको थियो यसरी नारायण गोपालका सम्पूर्ण गीतहरूको पुस्तक नारायण गोपाल संगीत कोषद्वारा प्रकाशन भएको थियो आज यी धेरै विषयमा चर्चा हुनेछन् कार्यक्रम सुन्दै गर्नुहोला र कार्यक्रमका बीचमा आज नगेन्द्र थापासँग जन्मदिनको उहाँको यो मौसममा कुराकानी गरेका छौ नगेन्द्र थापालाई अझ अमर गीतहरू विशेषमा वरिष्ठ गीतकार नगेन्द्र थापाको जन्मोत्सवको उपलक्ष्यमा उहाँलाई शुभकामना पठाउनुलाई आभार व्यक्त गर्दै नेपाली संगीतको तीन पाठहरूको चर्चा गर्नेछौ नगेन्द्र थापा एक कवि गीतकार र विशेष गरेर नेपाली संगीतको स्वर्णिम युगका एक सूत्रधार पनि पहिलो प्रसंग दाजुको गोपालञ्जनसँगको पहिलो भेटका बारेमा केही स्मरण सबभन्दा पहिले त अब मेरो जन्मदिन थाहा गराइदिने तपाईँलाई साह्रै धन्यवाद सबैलाई थाहा गराइदिने र जसले म शुभकामना र म प्रति सद्भाव राखेर मलाई सम्झिनुभयो आज यो जन्मदिनमा उहाँहरू उहाँहरू सबैलाई एकदम हृदयदेखि नै मेरो धन्यवाद म टक्राउन चाहन्छु गोपालसँग मेरो भेट उन्नाइस सय त्रिसठी भएको हो दार्जिलिङमा नर्थ पोइन्टमा ऊ पढ्दै थियो म पढ्दै थिएँ त्यहाँ भेट भएको नेपाली सङ्गीतको युगमा गोपाल योन्जनलाई नेपाल ल्याउनमा विशेष गरेर यहाँले गोपाल इन्जन कि आमा छेकु डोल्मा योजनसँग आमा मलाई गोपाल दिनुहोस् म नेपाल लान्छु भनेर मागेर ल्याउनु भयो हजुर त्यो दाजुको भावुकता थियो कि त्यो गोपाल इन्जनको संगीत सांगीतकारिक जीवनप्रतिको स्नेह थियो कि वा दाजुको मित्रताको पराकाष्ठा थियो त्यो दुईटै अर्को गोपालमा मैले जुन एउटा सङ्गीतकार र गीतकारको जुन एउटा मान प्रतिभा मैले देखे उसलाई नेपाल आयो भने किनभने दार्जिलिङ त एकदम लिमिटेड ठाउँ हो यो उसको प्रतिभा धेरै अगाडिसम्म बढ्छ जस्तो मलाई लागेन उसलाई नेपाल लिएर आयो भने उसको क्षेत्र फराकिलो हुन्छ र मेरो मित्रता पनि कायम हुन्छ ये ले गरा मेले गुपा, भाहरे ले अब एटा प्रश्न दाजूला हस्तक्षेप करी देखिए नारायण गोपाल विवाह कर पोखरा गए बसे दाजू उन काठमंडू भरी जागि खोज्भ कन सचिव ने कन मंत्रालय ने नारायण गोपाल जागीर दयन तीला यहां तिम्रो गीत अर कस न सुन्ने यो धरती आकाश भावबोध को पत्र लिख् तपीच को मित्रता को चिनारी भर किम्मत ने यहां तीति बेला नारायण गोपाल स्वर सम्राट घोषणा करने तत्रो ठूल जुक्ति लाभ दुई हजार छब्बीस साल को धूपी पत्रिका में स्वर सम्राट नहीपटक यहां ले लेख् जबकि पक्ष गए वहां को बारे में धरले हमी घोषणा करी हूं मई हूं पैलो भर जानकारीमा आएनसार पहिलो पटक स्वर सम्राट यहाँले नै भन्नुभयो हजुर त्यो भावना त्यो मनमा त्यो तरङ्ग कसरी आयो दाजु मनमा आयो भन्दा पनि के हो भनेदेखि उसमा गाएकी उसको गायकी माने उसको जुन गायनमा जुन उसको प्रतिभा थियो उसको स्वरको स्वच्छता उसको स्वरको आफ्नोपन र नयाँपन जुन थियो त्यसलाई देखेर र र अनि अर्को चाहिँ नारायणसँगको मेरो मित्रता यो दुईवटा कुराको मिश्रणले गर्दाखेरि यो मान्छे स्वर सम्राट नै माने नेपाली सङ्गीत आकाशमा यसको स्वर चाहिँ धेरै अगाडि जान्छ भन्ने मेरो आफ्नो व्यक्तिगत धारणा भएको हुनाले मैले स्वर सम्राटहरूलाई मैले भनेको हुँ रोगी आज यहाँका दुई जीवन्त पात्र यहाँको इतिहाससँग गाँसिएका गोपाल यजन र नारायण गोपाल दुवै आज हुनुहुन्न र यहाँले पनि पहिले यस्तो सक्रिय रूपमा गीत लेख्नु भएको छैन के अब नारायण गोपाल र गोपालञ्जन जस्ता प्रतिभाहरू जन्मिन वा नगेन्द्र थापालाई बिउजाउन धेरै समय लाग्छ म त बिउजेकै छुट सङ्गीततिर मात्रै अलिकति मेरो दुईजना साथीहरू गइसकेपछि अलिक मन मरेर भयो अब साहित्यतिर कवितातिर त म अलिक सक्रिय नै छु लेखि नै अब अब अहिलेसम्मको यसो छानकाट हेर्दाखेरि चाहिँ नारायण गोपाल जतिको स्वर हुने र सङ्गीत र माने बहुमुखी प्रतिभा गोपाल इन्जन जस्तो बहुमुखी प्रतिभा मान्छे जन्मिन चाहिँ अहिलेसम्मको लक्षण हेर्दा चाहिँ मैले निकट भविष्यमा चाहिँ यी यस्तो दुईजना प्रतिभा नेपाली सङ्गीत आकाशमा उदाउँछन् जस्तो चाहिँ उदाउनु पर्ने हो तर उदाउँछ उदाउँछन् जस्तो चाहिँ मलाई लागेको छैन पुरानो अन्धारो कुनामा सिनारी हाम्रो धेरै पुरानो त्यो रूप हेर्ना पाउँदै पाइन हजार खोजे त्यो रूप हेर्ना पाउँदै पाइना माया छुने हाम न खोजे सम भनी यो गीतलाई दाई कसरी सम्झिनुहुन्छ यो गीत त मैले माने बहुमु म बहु, बहु अर्थ राखेर नै लेखे हो हाम्रो छोराको सम्बन्ध पनि प्रेमी र प्रेमिकाको सम्बन्ध पनि साथी साथीको सम्झना पनि मान पुरुष र संबंध पी सब मैं अलिक वास्तव में तो गहरो अर्थ राखे ना लेखे गीत होते समय दिभ धन्यवाद हमो तरफ बाद दाजूला लाख लाख शुभकामना रगेंद्र था का गीतर वा गोपाल का बांसुरी जसरी यहां किब नाम निर पढ़ना पाइ लाई धन्यवाद मैं बिजली में इसो चिमटे यसो अगाडि ल्याइदिने जुन र झगझगाउने काम गरिदिनुहुन्छ म त्यसको लागि प्रकाश भाइ विशेष गरेर प्रकाश भाइप्रति साह्रै आभारी छु र म सबै सबै मलाई सम्झिने मलाई माया गर्ने सबैप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नु हजुर धन्यवाद धन्यवाद नगेन्द्र थापासँगको आजको अझ हाम्रो गीतहरूको यो कुराकानी यति नै नगेन्द्र थापा भन्ने बित्तिकै नेपाली सङ्गीतको स्वर्णिम युगको एक प्रखर गीतकार एक सूत्रधार नारायण गोपाल र गोपाल इन्जनलाई भेटाउने र चिनाउने र नगेन्द्र थापा आफै भन्नुहुन्छ म नारायण गोपाल र गोपालको बीचमा स्याडविच मात्र हँ त्यसभन्दा बढ़ी केही होइन नगेन्द्र थापाले नै पहिलो पटक नारायण गोपाल ना। र पेमला गुरूवाचार्यका बीचमा पेमला लामाका बीचमा परिचय गराइदिए भने नगेन्द्र थापाले नै गोपाल इन्जनको रिन्सिन योजनसँग प्रेम शुरू भएपछि रिन्सिन योजनसँग विवाह गराउनका निम्ति नगेन्द्र थापा दार्जीलिङ गएर गोपालकी आमालाई कन्भिन्स गरेका थिए यी धेरै इतिहाससँग नगेन्द्र थापा जोड़िएका छन् तर मौन र शान्त र कम शब्दका धनी नगेन्द्र थापा यसबारे एउटा इतिहास मात्र हुन् आजको कार्यक्रम शुरूआत हुनु अघि नै पराकम्पन आएछ कवि मुरारी दिल्लीले सुरु हुने बित्तिकै धक्का भनेर टिप्पणी गर्नुभएको छ आज नोवाकोट इपी परेर चार दशमलव तीनको धक्का आएको रहेछ यो रिलीज पावर बढ़दै गइरहेको छ यो जानकारी जानकारीसँगै अब नगेन्द्र थापाकै शब्दमा गोपाल योजन र कर्मयोजनको कर्मगोपालको संगीतमा नारायण गोपाल र दिलमाया खातीको स्वर तिमी देख्दा रह देख्दाहर होलागरा ला, था कसै कसै जिंदगी मेरो गागराउ छ गागराउ था रो को भू हाँ सो आप रो को भू हासो आप माया लगे आऊ आ, हुना लाग, अपना इमाया लागे अपने माया परा, लागे आज राउे तीन देख दर हो <Sýmí> mâin mâiné, भने मैले जिन्दगी मेरो माथ नभने मैले जिन्दगी मेरो मा माथा के आज पत्र त मलाई लागेर व्यर्थमा आज पत्र मलाई लागेर नारायण गोपाल र दिलमाया घाती किशोर नगेन्द्र थापाको शब्दमा आजको यस कार्यक्रमका बारेमा हाम्रो ट्वीटरमा हामीलाई मेन्शन गर्नुभएको छ किशोर केले आइतबार उपत्यका बाहिर गइएन अब दिव्य संगीत र गीत अनि खालिङको लुकेको अतीत उजागर हुँदैछ हार्दिक श्रद्धाञ्जली दिव्य खालिङलाई भनेर लेख्नु भएको ले छ ले उहाँले त्यसै गरी आशिष खनालले पनि आफ्नो ट्वीटलाई ट्वीट सान्दर्भिक बनाएर प्रसारण गरिदिएको धन्यवाद भन्नुभएको छ त्यसै गरी मित्र दे नवीन केले पनि आभार व्यक्त गर्नुभएको छ र गीतकार नगेन्द्र थापालाई जन्मदिनको शुभकामना भन्नुभएको छ दिनेश राउत लेख्नुहुन्छ आज नेपालको परिस्थिति र परिवेश देख्दा साह्रै दुःख लाग्छ हुन त आफ्नै देशमा केही गर्न नसकी विदेशी भूमिमा पसिना बगाउनेलाई त्यो भन्ने अधिकार छ कि छैन त्यो म आफैलाई थाहा छैन आज राजनीतिमा लागेका विभिन्न नेताहरूलाई जनताको पसिनाबाट जम्मा भएको करबाट आजीवन सुख सुविधा दिने कानून बनाउने कोशिश गरिँदैछ तर जीवनभरि तीनै नेपालीको लागि मनोरञ्जनको लागि गीत अभिनय अनि संगीत मार्फत देशको पहिचानलाई जोगाउने तीनै कर्म व्यक्तिहरूलाई अवहेलना गरिएको छ जसको पछिल्लो उदाहरण गायिका तारा थापा गायक बुद्धिकृष्ण लामी छानी अभिनेता दिपक छेत्री आज आफ्नो जीवन रक्षाको लागि कति दुःख खेप्नु परिरहेको छ सा। यो सायदै कसैले अनुमान गर्न सक्लान् झन् पार्टीको बिल्ला भिरेकै कारण आफूलाई राजनेता था ठानेर रा सानो बिरामी हुँदा पनि राज्य कोषको करोड़ खर्च गर्ने कैयौं नेता यहाँ छन् दिनेश रावतले लेख्नुभएको यो पंक्तिसँगै गीतकार नगेन्द्र थापा विशेषको आजको कार्यक्रममा हामी चर्चा गर्दैथ्यौं नगेन्द्र थापा नारायण गोपाल र गोपाल इन्जनको त्यो युगलाई नगेन्द्र गोपाल नारायण गोपालसँग कर्म योञ्जन पनि थिए र नगेन्द्र थापा गोपाल योन्जन कर्म योजन दिलमाया खातीसँगको त्यो दार्जीलिङको सांगीतिक हिमालय कला, कला परिवार जसको ऐतिहासिक सन्दर्भ अलग्गै छ सा, यो, यो सांगीतिक समूह सा गठन गर्नुमा नगेन्द्र थापाको महत्वपूर्ण भूमिका छ रगेन्द्र थापाको थापा जीवनको एउटा दुःखद कथा पनि छ नेपालबाट जीवा लामी छानेको प्रकाशनमा नेपाली लिरिकल पोइम भनेर गीतकारहरूको अंग्रेजीमा ठूलो किताब प्रकाशन भयो यसको सम्पादन गायक संगीतकार रोबिन शर्माले गरे तर त्यस किताबभित्र गीतकार नगेन्द्र थापा नै छुटेछन् गीतै लेखेर जीवन बिताएको मान्छे गीतको किताबभित्र नअनु एउटा दुःखद कुरा थियो तर नगेन्द्र थापा यस घटनाबारे जहिले पनि हाँसेर भन्छन् खै किन छुटेछु नगेन्द्र थापाको शब्द गोपाल इन्जनको संगीत तारादेवी तारा थापाको यो अजर अहर आवाज फेसबुकमा कुमारजाङ कार्की गीतकार नगेन्द्र थापालाई जन्मदिनको शुभकामना दिँदै लेख्नुहुन्छ ले ले मितिरी गायनको सूत्रधार नेपाली सुगम संगीतलाई अमूल्य गुण लगाउनुहुने श्रद्धेय गीतकार नगेन्द्र थापाज्यूलाई जन्मदिनको लाखौं लाख शुभकामना अनि साधुवाद साथै हिजो पुण्यतिथि परेका दिव्य आत्माका गायक संगीतकार दिव्य खालिङमा श्रद्धा सुमन भनेर लेख्नुहुन्छ विमल डाङ्गीले पनि नगेन्द्र थापालाई जन्मदिनको मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ टीका छेत्री लेख्नुहुन्छ नगेन्द्र थापालाई जन्मदिनको शुभकामना मेलोडी किङ नारायण गोपाल गोपाललाई जोड्ने नगेन्द्र थापालाई हार्दिक बधाई त्यसै गरी सन्तोष पराजुलीले हामीलाई लेख्नु भएको छ जन्मनु पर्छ हरेक मानिस लिएर नौलो आश नारायण गोपालको स्वर नगेन्द्र थापाको शब्द था गोपालनको संगीत बलिन्दो आकाशको गीतलाई वहाँले चयन गर्नुभएको छ यो गीतको रमाइलो कथा छ यो गीत गाएर नै नारायण गोपाल संगीत कोषद्वारा आयोजित गायन प्रतियोगितामा युवा गायक शैलेश सिंह प्रथम भएका थिए र यो गीत गाए बावत उनले प्रथम पुरस्कार त पाएनै तर नारायण गोपालकी धर्मपत्नी पेमला गुरूवाचार्यका तरफबाट बने खायो दडेलुली नामक गीत पुनः गाउनका निम्ति पनि उनलाई उपहार स्वरूप प्राप्त भयो शैलेश सिंहलाई पनि यो गीत अत्यन्त सम्मानका साथ नगेन्द्र थापाको शब्दलाई बलशाली रूपमा प्रयोग गर्छन् शैलेशले र शैलेशको त्यो गायनलाई सम्झनेहरूले अहिले पनि भन्ने गर्छन् नगेन्द्र थापाको यो शब्दलाई यति न्याय गर्ने गायक नारायण गोपालपछि शैलेश सिंहको धेरैले चर्चा गरेको पाइन्छ किशोर के हामीलाई मेन्शन गर्नुहुन्छ ट्विटरमा अभिनेता दीपक छेत्रीको घाँटीको अपरेशनको लागि केही गर्नुपर्छ यो उहाँले जानकारी गराउनु भएको छ अभिनेता दिपक छेत्री जसले मैले निर्देशन गरेको चलचित्र पृथ्वी सिमाना अवतार जमीन रानीखोला हतियार सबैमा उहाँले अभिनय गर्नुभएको छ दीपक छेत्री नेपालमा ने निकै राम्रो आवाज भएका कलाकार हुन् तर उनका लागि सहयोग जुटाउने प्रसंग यहाँ उठाउनु उठाउनुभएको छ जीले, तर हाम्रो गाँउ भएको संगीत नाटक एकाडेमी नेपाल प्रज्ञा प्रतिष्ठान यसले भविष्यमा कहिले के गर्ला भनेर आश गर्नेका लागि पनि एउटा बाटो त अवश्य पनि होला त्यसै गरी मधु थापाले पनि गीतकार नगेन्द्र थापालाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ नगेन्द्र थापालाई आज व्यक्त गरिएको शुभकामनाका सन्देशहरू प्रसारण गर्दै गर्दा यो कार्यक्रमलाई यति चुस्त र दुर रूपमा तयार पार्नमा आज मेरो भन्दा बढ़ी श्रेय प्राविधिक मित्र सन्दीपको सन्दीपलाई यस सौहार्दपूर्ण संयोजनका लागि नगेन्द्र थापासँग वार्ता संयोजन सघाउनका लागि हार्दिक आभार व्यक्त गर्दै यो कार्यक्रमबाट नारायण गोपालको स्वर गोपालनको संगीत र नगेन्द्र थापाको गीतबाट विदा माग्नुभन्दा अगाडि आगामी आइतबार दिव्य संगीतकार दिव्य खालिङ विशेष सुन्न नभुल्नुहोला a obec disappointment